सुन्नेवाजको माध्यम नमस्कार साथीहरू यो आविष्कारको म फेरि पनि प्रस्तुत भएको छु एउटा कथा लिएर आज लिएको कथाको शीर्षक रहेको छ भाँडो यो कथा एउटा व्यङ्ग्य कथा हो यसलाई रच्नु भएको छ रत्न प्रजापतिज्यूले र यो मैले सभार गरेको छु सङ्ग्रहालय डट वर्ड प्रेस डट कमबाट ल सुनौ है त भुजा खाने होइन श्रीमतीज्यूको मायालु पुकार आज खाने मन नै छैन श्रीमानजीको महाबौद्धको झुसिलो डकार आज उनले महाबौद्धको मोमो पसलबाट तात तातो मोमो पेटभरि खाएर आएका छन् त्यसैले उनलाई भुजा मन छैन किन खाने मन छैन अघि पछि भैँसीले भुजा खाए जस्तै दुई थाल भुजा खाने श्रीमान्जीले खान मन छैन भनेको सुन्दा श्रीमतीजीले माया मिसिएको बोलीमा अलिकति झर्केर सोधिन् खाने मन छैन भनेपछि के स्पष्टीकरण चाहियो तिमीलाई यसपटक श्रीमानजी मासमा गल्लिएको पिरो बाँसको शक्ति निकालेर पड्किए श्रीमतीजी चार सय करेन्ट लागि चाहिँ झट्किन् र तागतहीन भएर झैँ गएर चुपचाप परतिर माया गर्दा टाउकोमा टेक्ने जे सुको कुछ छड़ली कहाँ टन घिचे आक होनी घर की स्वास्थ्य को माया को ख्याल हो भाषा तीर लगे भाषा में श्रीमानजी को मीठा मीठा खाने कुरा जिसको बासना ने भांसा गोठा मगमगाई रहो नखाएरै पनि जिब्रोले स्वाद पाए झै हुन्थ्यो मिठो मिठो परिकारको मिठो मिठो बासनाले मिठो मिठो खानेकुराको घुस खुवाएर एउटा सिफारिसमा श्रीमानजीलाई तोक आदेश लगाउने श्रीमतीजीको विचार थियो त्यो सप भताभङ्ग भयो श्रीमानजीले नखाएपछि श्रीमतीजीलाई पनि खाने मुड भएन खानेकुराहरू भाँडोमा हालेर फ्रिजमा हालिन् र बोर मानेर बेडरुमतिर लागिन् त्यस्तो मेहनतले दिनभरि योजना गरी बनाएको खानेकुरा सबासी हुने भयो श्रीमतीजीलाई साह्रै नमजा लाग्यो धेरै दिनपछि आज फेरि एउटा योजना बनाको त्यो पनि खेर जाने भयो उनको बोल्ने मुड भएन श्रीमानजीको सुन्ने मुड भएन योजना आज पनि योजना मात्रै भन्ने भयो श्रीमानजी खाटमा उत्तानो परिसकेको थियो तर धन्य घुर्न भन्ने थालेको रहेनछ नत्र उनको मुड झनै खराब हुने थियो बिहेको सुरु सुरुमा त श्रीमानजीले घुरेको सुनेर भागे पो आएको हो कि भनेर उनी कतिचोटि त तर्सेकी पनि थिइन् अहिले त बानी परिसक्यो सक पछि सक्यो तैपनि कहिलेकाहीँ मुड अफ बनाउँछ श्रीमतीजी खाटको एउटा टुसुक्क बसिन् झ्याल खुल्दै रहेछ झ्यालबाट छिदेको चिसो हावाले उनको कोमल गालामा स्पर् उनले यो कुरा थाहा पाइने झ्याल पनि नलगाई लडेछन् भन्दै ढ्यालमा झ्याल लगाइन् उनले स्वार र पर्दा पनि तानेन् पर्दाको एक छेउमा दाग लागेको देखेर एक्लै फतफताइने कुन महाश काम हो कुन् पर्दाले हात पुच्ने यस्तो निहालेर दाग लागेको ठाउँ छोएर हिँडे दाग लागेको ठाउँ त सुकेर कटकटिएको पो रहेछ अलिअलि गन्द पनि आउँदै रहेछ उनलाई सोच्नै घर लाग्यो त्यो थ्यू, त्यो त हिजो राति उनको श्रीमानजीले पुचेको धाकु रहेछ राति रुमाल खोज्दा नभेटेर श्रीमानजीले उभि उभि त्यही पुर्दाले पुचेको थियो उनलाई घिन लाग्यो हुस्चु मान्छेको चालै जस्तो जहाँ पायो त्यही भन्दै उनी पुनः टुसुक्क बस्न पुगिन् ए भाँडो ल्याउ त भाँडो श्रीमान जुरुक्क उठ्दै हत्तानीदै भन्यो कुन भाँडो कस्तो भाँडो श्रीमतीजीले पनि उसै गरी भने कोपरा क्या कोपोरा किन चाहियो कोपरा छाद आयो क्या छाद आयो कि जाँड आयो छात भने नि जाँड भने नि त्यही त हो अर्थात् झोल अर्थात् चामलको झोल चाँडो कोपरा होइन चामलको झोल चामल पुल भन्नुहोस् न हो क्या हो त्यही हो ल कोपरा को लियो श्रीमतीजीले हत्तो पत्ता कोपरा ल्याएर थात्नु श्रीमानजीले गर्दै आधा कोपरा भनिदियो छाद आयो, आयो, आयो, जाड कोही आउनै पर्ने कुरा आएन घुस आएन कमिसन आएन भ्रष्टाचार गरी कमाएको सम्पत्ति आएन यी सबै त्यसरी नै निस्किएको भए जडिया मात्र होइन घुसिया भनेर पनि प्रमाणित हुन्थ्यो जनताले जुत्ताको मालाइदिन्थे तर किन यस्तो हुन्थ्यो र यो देशको माटो र हावापानी नै यस्तै छ यहाँ यस्तै मान्छेहरू मात्रै जन्मिन्छन् यस्तै मान्छेहरू नै ठाउँमा पुग्छन् यस्तै मान्छेहरू नै दुई करोड सोझा साझा मान्छेहरूमाथि हैकम चलाउँछन् अपराधी त देश देश धोकेबाज त यो देशको माटो र हावापानी हो यस्तै मान्छेलाई यी देशले स्वीकार यस्तै मान्छेलाई यो देशको हावापानीले घुस पचाउने शक्ति दिन्छ कमिसन पचाउने शक्ति दिन्छ भ्रष्टाचार लुकाउने दिन एक कपडा छारी सकेपछि भयो घुस खाने मान्छेले जान खाएकोले होला कि सबै बाहिर आयो घुस भए सायद लुट्यो होला कस्तो एकैचोटि एक एक पेट मटेर आएको हुने उसले मुख कुल्ला गर्दै भयो स्वास्नीको माया जस्तो हो र अन्तको श्रीमानजीको कुराले श्रीमतीजीलाई फुर्किने मौका मिल्यो यही मौकामा एकपल्ट फेरि मौका छोप्ने दाउस खसिन श्रीमतीजीले होइन हँसुर बिर्सिनुभयो कि कसो हो के कुरा उयो गीत त जागिरको हो तिमीले किन जागिर खानु पर्यो भने तिनभरि घर बस्दा वाक्क आउँछ त्यसरी कतै अल्झिना पाए यसो टाइम पास गर्न सजिलो हुन्थ्यो टाइम त ता घरमै बसेर पनि त पास हुन्छ नि कसरी फिल्म हेर्नु सुत्नु फेरि सुत्नु लोग्नेलाई पर्खाउनु बस यसै गरी टाइम पास भइहाल्छ यति नै त हो हाम्रो जिन्दगी लोग्ने मान्छेको कमाइ खानु घर कुर्नु फिल्म हेर्नु सुत्नु उठ्नु फेरि सुत्नु लोग्नेलाई पर्खाउनु अनि राति सधैँ भाँडा थाप्नु श्रीमतीजीको कुरा सुनेर श्रीमानजीलाई हाँसो सुने। उठ्यो श्रीमतीजीको मुख हेरेर ऊ मुस्कुरायो अनि राति भाँडो थाप्नु कुनले के भन्न खोजेकी हुन् उसकी श्रीमतीले कोपरा थाप्ने भनेकी हुन् कि आफ्नै भनेकी हुन् श्रीमतीको कुरालाई उसले दोस्रो चाहिँ अर्थमा लगाएर एकपल्ट फेरि मुस्कुरायो वास्तवमा अहिलेसम्म उसको लागि स्वास्नी भनेको यस्तै यस्तै थिए अर्थात् भाँडो थाप्ने र थाप्ने खाली थाप्ने बिहानदेखि रातिसम्म पानीदेखि जाँडसम्म ऊ खुसी भए पनि त्यो खुसी स्वास्नीमाथि नै पोख्छ उ रिस उठे पनि त्यो रिस स्वास्नीमाथि नै पोख्छ र पोख्ने ठाउँ भनेको उसको स्वास्नी नै हो अर्थात् भाडो। यति मात्र कहाँ हो र साथीभाइसँग झगडा होस् अफिसमा काम कुरो बिग्रियोस् यी सबैको टेन्सन पनि स्वास्नीमाथि नै खन्याउँछ र खन्याउने ठाउँ पनि त्यही हो अर्थात् फाँडो र उसकै स्वास्नीले पनि आजसम्म खुसी बेखुसी सधैँ चुपचाप सहै स्वीकार्दै आइरहेकी छिन् उसको खुशी, उसको रिस उसको टेन्सन उसको उत्तेजना सबै सबै उसको लागि पनि घरभित्र श्वासनी नै सब थोक हो त्यसैले उसलाई जोस जागे पनि स्वास्नी चाहिन्छ उसलाई होस घुमे पनि स्वास्नी चाहिन्छ उसलाई ठन्डी भगाउन पनि स्वास्नी चाहिन्छ उसलाई गर्मी उतार्न पनि स्वास्नी चाहिन्छ उसकी स्वास्नीले पनि सधैँ उसलाई साथ दिँदै आएकी छिन् हुन पनि लोग्नेलाई साथ दिनुभएको उसको काम नै के छ र लोग्ने अफिस जान्छ उनी आउँछ उनी दिनभर घर बस्नु मन माने जस्तो सिंगार पटार गर्नु भरे कति बेला आइसिन्छ भनेर लोग्नेसँग फोनमा तिन घन्टा बात मार्नु अनि लोग्नेलाई पर्खिनु यति त हो उनको काम करीब एक डेढ महिना अघिको कुरा हो उसले राति स्वास्नेलाई बेहोस हुने गरी कुटेछ किन कुटेको भन्दा लोग्ने पनि चुप स्वस्ने पनि चुप पछि म बिस्तारै त्यो दिन त ऊ निकै जोसिएर निकै तातिएर र निकै मात्तिएर आएको रहेछ भन्ने बित्तिकै नमान्दा रिसाएर कुटेको रे ती तो यथार्थ मान्छेले गर्ने सारा कर्मको अन्तिम लग्रय त्यही हो माया प्रेम अनुराग यी सबैको अन्तिम लग्रय पनि त्यही भाँडा नै हो त्यसमा त्यति आकर्षण नहुँदो त संसारमा प्रेम भन्ने कुरो पनि नहुँदो हो टोज हाँसीख्यानो कुरा प्रति ध्यान नदी श्रीमानजी मुसो मुसो हाँसी को देख रीजी मंग करें तिमी जागीर को सोची श्रीमानजी मिलाई आया श्रीमतीजी दंग पर्ेंगीर को दंग पर्यो स्वास्थ्य खुशी देखे पर्ख हत्या नगर फिर जीएम भैया महीना दिनमें जागिर लगायो भन्ला उसले दुनियालाई विचार गरेर भन्यो श्रीमतीजी धङ्ग पर्यो खुसीले अङ्गालो हाल्यो बिस्तारै भाँडो तात्न थाल्यो पानी उम्लिन थाल्यो पोखिनलाई हतार भयो श्रीमतीजी भाँडो थाप्न बसि श्रीमानजी धारो खोलेर उभियो अनि बत्ती छ्याप पनि भयो हवस्तो साथीहरू आजलाई यति नै आज मैले लिएर आएको थिएँ व्यङ्ग कथा भाँडो रत्न प्रजापतिद्वारा लिखित इस कथ मैं लिखे थे संग्रहालय डॉट वर्ल्ड प्रेस डॉट कम बाइक सुनोला अर्कपटक फे नया कृति लाने तेतीन जेलसम को आविष्कार जेल को, को नमस्कार किता। किता। ये उता। ये उता। सुन्ने आवाज को